कमलाको फुलले कहाँ छारिदिन्छ उसले त केवल कोठा सिगारिदिन्छ कमलाको फुलले कहाँ छारिदिन्छ उसले त केवल कोठा सिगारिदिन्छ बडो बेचेनीका साथ कसैलाई पर्खिरहेछ बडो बेचेनीका साथ कसैलाई पर्खिरहेछ आवाज सुन्ने हुन्न ढोका उगारिदिन्छ उसले त केवल कोठा सिगारिदिन्छ जम्मै पुतलीहरू भोकले मरिसकेपछि जम्मै पुतलीहरू भोकले मरिसकेपछि ऊ मलाई उपहारमा फुलबारी दिन्छ उसले त केवल कोठा सिगारिदिन्छ कुनै बहादुर सहिद जस्तै आफू डुबेर कुनै बहादुर सहित जस्तै आफू डुबेर जुनले बिहान भएको जानकारी दिन्छ वा कुनै बहादुर सहित जस्तै आफू डुबेर जुनले बिहान भएको जानकारी दिन्छ छाल्ले उफ्रेर जब चन्द्रमा टिप्न खोज्छ छालले उफ्रेर जब चन्द्रमा टिप्न खोज्छ समुद्रले उसलाई भुइँमा पछारिदिन्छ उसले त केवल कोठा सिगारिदिन्छ म उसको यही अदाको त कायल छु म उसको यही अदाको त कायल छु ऊ हाँसी हाँसी मेरै कुरा नकारिदिन्छ गमलाको फुलले कहाँ दिन्छ, उसले त केवल कोठा सिगारिदिन्छ नमस्कार गजलकार नीरज भट्टराईज्यूको तलास नामक गजल समूहमा सँगै यो अत्यन्तै सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाइमा माधुर्य भर्न मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास र प्रविधिमा साथ दिन्छ प्राविधिक मित्र आशाजीले तपाईँ केही कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम हो काफिया विशुद्ध गजलसँग सम्बन्धित यस कार्यक्रम काफियाको शुरूआत हामी कुनै गजल संग्रहमा संग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौ गर कार्यक्रम अवधिभर तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारसँग भलाकुसारी पनि गर्छौँ आज तपाई का तपाई हामी तपाईँले नै माया गरेर पठाउनुभएका गजलहरूका साथमा सुमधुर नेपाली साङ्गीतिक गजलहरू लिएर उपस्थित भएका छौँ काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने नै छु रेडियो झापा एक सय दशमलव हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया काफियालाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ यसै क्रममा यो वसाईलाई अझ मिठो पार्न दिपा दहालको शब्द शिव परिवारको स्वर तथा संगीतमा रहेको यो सुन्दर साङ्गीतिक गजल स्वीकारर्नुहोला मा तिम्रो नाम छ सङ्गाजी वन काट्छ भनी सो छन् आज बोलीजी वन काट्छ भनी सो छन् एक किताब पानामा मृत्युको भूमिका हुन सक्छ यो तिमीलाई सहिद बनाउने तरिका हुन सक्छ तिमी मूर्तिलाई म त्यसलाई स्वर मान्छु तिमी मूर्तिलाई म त्यसलाई स्वर मान्छु जसको अगाडि सूर्य पनि फिक्का हुन सक्छ एक हातमा बन्दुक अर्कोमा टिका हुन सक्छ सुदामा थैलो बोकेर दरबारमा जाँदैछन् सुदामा थैलो बोकेर दरबारमा जाँदैछन् रमितीहरू अनुमान गर्छन् कनिका हुन सक्छ एक हातमा बन्दुक अर्कोमा टिका हुन सक्छ यो तिमीलाई सहिद बनाउने तरिका हुन सक्छ देवघाट दुई तनहुका गजलकार गोविन्द गोपालाज्यूको यो एकदमै सुन्दर गजलद्वारा काफियाको यो रातकालीन स्वागत गर्दछु गोविन्दीको यो सुन्दर गजल पश्चात म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु दमक तेह्र झापाका गजलकार भूपेन्द्र काफ्लेजीको यो गजलका शेरहरू यसरी बग्छन् थालेको छ अनायसे आीवन अध्ययारो छ छु पुरा जीवन पुरा जीवन अध्ययारो छ त्यसैको त झल्को झल्किन थालेको छ अनायसै आल्किन थालेको छ उनलाई छुने पवनले नि छुन छाडेपछि उनलाई छुने पवनले नि छुन छाडेपछि लास आधी माथि नै सल्किन थालेको छ अनायसे आँसुहरू छल्किन थालेको छ जति झुट बोले पनि जति झुट बोले पनि खुसी नदेखिने पराजय अनुहारमा ढल्किन थालेको छ निराशाका रेखाहरू टल्किन थालेको छ भो भो नरौ भन्दै आफ्नै मनले सम्झाउँछ भो नरो भन्दै आफ्नै मनले सम्झाउँछ सुक्क गर्न आँसुहरू पल्किन थालेको छ अनायसे आँसुहरू छल्किन थालेको छ निराशाका रेखाहरूले गजलकार मित्र भूपेन्द्र काफ्जीको सुन्दर गजल वाचन गरेर सुनाइसके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ यो गजल हर्कपुर चार ओखलडुङ्गा घर हाल नयाँ बस पार्क काठमाडौँ चार गोङ्गाबुमा बसोबास गर्दै गर्नुभएका गजलकार उदासी जीको उहाँको गजलले यस्तो भन्छ सिमा गोली प्रहार गरियो सिमा नागेर गोली प्रहार गरियो हो। एकचोटि होइन बारम्बार गरियो हो। अभावमा राखेर जिउने आधार अभावमा राखेर जिउने आधार के खोज्छन् धेरै दिन विचार गरियो एकचोटि बार सरकारलाई कालो बजारबाट व्यापार गरियो एकचोटि होइन बारम्बार गरियो हुने खानेलाई ग्यासको सिलिन्डर हुने खानेलाई ग्यासको सिलिन्डर रातारात कहाँ हो तयार गरियो कालो बजारबाट व्यापार गरियो समातिए पनि छोडिन्छन् बलिया समातिए पनि छोडिन्छन् बलिया कैद गर्न धेरै नै पुकार गरियो सीमा नागेर गोली प्रहार गरियो हो। एकचोटि होइन बारम्बार गरियो हो। उदासी राज्यको यो मिठो गजल वाचन गरिसके अब भने कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला भइसकेको छ रेडियो झाप्पा एक सय दशमलव सात मेघार्सको तरङ्गलाई छोडेर कतै नजानु होला बिरामी वर्गको लागि खुसीको खबर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 सम्पर्क हिमालय आँखा उपचार केन्द्र दृष्टि फार्मेसीसँगै धमकचोक बेलडाङ्गी रोड झापा फोन नम्बर शून्य तेइस पचासी मोबाइल नम्बर अन्ठानब्बे पाँच सत्तरी नौ सय सत्ताइस अन्ठानब्बे शून्य चौध एक तीन सय बत्तिस नोट अन्दा, अपाङ्ग अशक्त एवं भुटानी शरणार्थीलाई जाँच गरिनेछ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 पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाक कान घाँटीको रोग पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाक कान घाटीको रोग हाट जोनी र नसाको रोग मुटु छाला र पेटका समस्त रोगका साथै स्त्री पुरुषका विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईको जस्तो सुके रोगलाई बिना अपरेशन औषधि बाटै उपचार गर्नेछौ एक पटक सम्पर्क राख्नुहोस् सधैँ ढुक्क हुनुहोस् पच्चिस वर्षको अनुभवी डाक्टर एस एस नायक सम्पर्क नायक क्लिनिक दमक एघार पशुपति मन्दिरदेखि उत्तर शङ्कधर चोकमा मोबाइल अन्ठानब्बे चार बिस तिरानब्बे आठ सय बयानब्बे अन्ठानब्बे चार बिस तिरानब्बे आठ सय बयानब्बे यो क्लिनिक एक गतेदेखि पन्ध्र गतेसम्म मात्र खुल्नेछ सम्झनुहोस् शनिबार जाँच फी लाग्ने छैन बिरामी वर्गमा खुसीको खबर डिबी फार्मेसी दमकमा विशेषज्ञ डाक्टरको सेवा डाक्टर हृदय घिमिरी वरिष्ठ फिजिशियन थाइराइड हार्मोन प्रेसर तथा सुगर मधुमेह रोग विशेषज्ञ विराटनगर नर्सिंग होम बा डाक्टर अंजन राय एमबीबीएस एम वरिष्ठ छाला योन कु दात तथा सौंदर्य रोग विशेषज्ञ प्रत्येक महीना को दोसों और अंतिम शनिवार डॉक्टर गौरी शंकर झा एम बी बी एस एम डी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ नोबल हॉस्पिटल विराटनगर प्रत्येक शनिवार हमारा थप सेवा प्रत्येक शनिवार विशेषज्ञ सेवा मेडिकल अफिसर द्वारा दैनिक बिरामी चेक जांच विशेष छूट का साथरण विस्तृत जानकारी का दिव्य फार्मेसी दमक एगारह थाना रोड झाफा कन्काई विकास बैङ्क अगाडि फोन शून्य तेइस पाँच असी चार सय मुटुभित्र घाउहरू उपहार बल्झिदिन्छन् मुटुभित्र घाउहरू सामा भन्दा ब्याजको माया धेरै गर्छन् साहुहरू छाक टार्ने समस्याले छाक टार्ने समस्याले कोही रुन्छन् धरधरी बढाउदैछन् दिनदिनै व्यापारीले भाउहरू सामा भन्दा ब्याजको माया धेरै गर्छन् साहुहरू योग्यताका प्रमाण पत्र थोत्रा कागज सरी हुदा, योग्यताका प्रमाण पत्र थोत्रा कागज सरी हुँदा कसले तारिदिन्छ हजुर बेरोजगारका नहुहरू सावा भन्दा ब्याजको माया धेरै गर्छन् साहुहरू न्याय शान्ति सुरक्षाको ऊ त खोज्दै जाँदा न्याय शान्ति सुरक्षाको ऊ खोज्दै जाँदा अशान्तिको सुइरोले चिया चिया पाहुहरू उपहारमा बल्झिदिन्छन् मुटुभित्र घाउहरू भोको पेट नाङ्गो जिउमा अधिकार खोज्दै जादा, भोको नाङ्गो जिउमा अधिकार खोज्दै जाँदा पटक पटक फेल हुन्छन् योजनाका दाउहरू उपहारमा बल्झिदिन्छन् मुटुभित्र घाउहरू सावा भन्दा ब्याचको माया धेरै गर्छन् साउहरू भोजपुर याकुका गजलकार अनिश जीको यो सुन्दर गजलद्वारा काफियाको यो बसाइमा पुनः स्वागत गर्दछु तपाई अहिले रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा तपाईँकै कथा व्यर्था र हृदयको आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ अनिश जीको यो सुन्दर गजल पश्चात अहिले मेरो हातमा फेरि अर्को गजल छ गजलकार मिनेस सापकोटा माइनस जीको यो गजल यसरी सुरु हुन्छ किन किन सपनीमा हराउन चाहे बिउ जिएर कराउन चाहे किन किन सपनीमा हराउन चाहे बिउ जिएर कराउन चाहे मन थिएन तिमी बिना जीवन चलाउने मन थिएन तिमी बिना जीवन चलाउने तर आज कसैलाई मन पराउन चाहे किन किन सपनीमा हराउन चाहे यो मनको गुलाफ गोड थियो मलजल तिमी गर्थ्यौ यो गुलाब गोर्थ्यौ मलजल तिमी गर्थ्यौ ती काम अब सधैँ उनलाई गराउन चाहे किन किन सपनीमा हराउन चाहे बाँधिएर यो मन चर्थ्यो त्यो मनको पाखामा बाँधिएर यो मन चर्थ्यो त्यो मनको पाखामा बन्धन फुकाई खुल्ला ठाउँमा चराउन चाहे किन किन सपनीमा हराउन चाहे बिउजिएर बिपनीमा गराउन चाहे कन्काई नगरपालिका तीन घर भई हाल दमकमा बस्दै रहनुभएका गजलकार मित्र मिनेस सापकोटा माइनस यो हृदय स्पशी गजलपछि फेरि म अर्को गजलतर्फ चाहँदैछु यो गजल रहेको छ गजलकार नमुना रेग्मीजीको वहाको गजल यसरी सुरु हुन्छुटाउदैछु आफ्नै लत आजैबाट खराबहरूको सङ्गत आजैबाट छुटाउँदैछु आफ्नै लत आजबाट खराबहरूको सङ्गत आजबाट हिजोका गुनासाहरू सुनाउनु भन्दा हिजोका गुनासाहरू सुनाउनु भन्दा सुधार्नुहोस् आफ्नो आदत आजैबाट तपाईँ मूर्ति होइन मानिस बन्नुहोस् तपाईँ मूर्ति होइन मानिस बन्नुहोस् राख्ने गर्नुहोस् आफ्नो मत आजबाट सुधार्नुहोस् आफ्नो आदत आजबाट किन कर्फ्यु लगाइयो आफन्त किन कर्फ्यु लगाइयो आफन्तहरूमा खुलाउनु आवत चावत सुधार्नु आफ्नो आदत आदतबाट राख्ने गर्नु आफ्नो लखनपुर चापाकी गजलकार नमुना रेग्मीजीको यो सुन्दर गजल थियो अब कार्यक्रममा एउटा सांगीतिक गजल पस्कने बेला भएको छ शीतल कादम्बिनी गुरूङको शब्द राम सिटौलाको संगीत तथा प्रमोद खरेलको स्वरमा रहेको यो मिठो गजल स्वीकार्नुहोला मा परेर गई पारे गई जमा परेर गई की पारेर गई कसरी भन मरे गई सरी भन मरे गई मरे गई की मरे र गई खै सालमारे र गई कि मे र गई सागर <laughs> सागरेम् मदिरा नयन खो थियो मदिरा नयन त्यो मदिरा मागे बिगारेर गई बिचरीले साथै पानी बिगारेर गई उजलो देखी शायद उजालो देखी शायद उजलो देखी शायद डरा छे होला डरा छे होला घे रंग गई मध्य आत्मा तीना धोखाऊ घे रंग गई कसरी भनो मरे रगई परेर गई कि हर भगवान रूपमा ढुङ्गा अलि सुहाउँदैन भगवानको रूपमा ढुङ्गा अलि सुहाउँदैन ढुङ्गा माथि फुलको ढुङ्गा ब्रह्मलाई दारीमा क्यासी देखिन्छ महादेवलाई भने झुङ्गा अलि सुहाउँदैन भगवानको रूपमा ढुङ्गा अलि सुहाउँदैन दिन रात पानीमै कारोबार छ उसको जब दिनरात पानीमै कारोबार छ उसको जब ओभानो छ भन्न ढुङ्गा अलि सुहाउँदैन ढुङ्गा माथि फुलको थुङ्गा अलि सुहाउँदैन म प्रेममा सक्थो गुमाएर पनि चुप्छु म प्रेममा सक्थो गुमाएर पनि चुप्छु थाहा छ प्रेममा हुल अलि सुहाउँदैन भगवानको रूपमा ढुङ्गा अलि सुहाउँदैन ढुङ्गा माथि फुलको थुङ्गा अलि सुहाउँदैन गजलकार समीर काफियाको अर्को गजल नै वाचन गर्न गइरहेको छु, छु। मेरो हातमा गजलकार नितेश अग्रवालीको यो गजल रहेको छ मन पगालेर आउन सकिन्छ मन पगालेर आँसु ल्याउन सकिन्छ र जलेको सहर बचाउन सकिन्छ एउटा प्रेम र त्यो पनि अधुरो प्रेम एउटा प्रेम र त्यो पनि अधुरो प्रेम तै पनि यसले काम चलाउन सकिन्छ र जलेको सहर बचाउन सकिन्छ पानी पिउन आउँछन् प्यासी इच्छाहरू पानी पिउन आउँछन् प्यासी इच्छाहरू यो मनमा जहर मिलाउन सकिन्छ र जलेको सहर बचाउन सकिन्छ म बेनामलाई सोध्ने गर्छन् प्रेमीहरू म बेनामलाई सोध्ने गर्छन् प्रेमीहरू मायामा कति नाम कमाउन सकिन्छ मन पगालेर आँसु ल्याउन सकिन्छ फाटेका सपना छन् नितेशको र पनि फाटेका सपना छन् नितेशको र पनि यसमा आफूलाई लुकाउन सकिन्छ मन पगालेर दमक झापाका स्रष्टा नितेश अग्रवालजीको यो सुन्दर गजल थियो उहाँको सुन्दर गजल पश्चात मेरो हातमा फेरि अर्को गजल रहेको छ गजलकार प्रज्वल अधिकारी जीको यो गजल यसरी दुध दुहन्छ गोठालाले मालिक अगाउँछ साउको खेत जोत्न हलि अनौ समाउँछ दुध दुहन्छ गोठालाले मालिक अगाउँछ साउको खेत जोत्न हलि अनौ समाउँछ कति राम्रो घर हामीले बनायो है भन्दै कति राम्रो घर हामीले बनायो है भन्दै शेठस्ने घर हेरी श्रमिक रमाउँछ वा कति राम्रो घर हामीले बनायौ है भन्दै घर हेरी श्रमिक रमाउँछ दुध दुहन्छ गोठालाले मालिक अगाउँछ सुनपीठ त हातका ठेला गर्नु परे पनि सुनपीठ त हातका ठेला गर्नु परे पनि ममताले बनाई उनको गला सचाउँछ सेठ बस्ने घर हेरी श्रमिक रमाउँछ मन्दिरमा उसलाई छिर्न अनुमति छैन मन्दिरमा उसलाई छिर्न अनुमति छैन तर पनि तिमीले बुझ्ने भगवान बनाउँछ दुध दुहन्छ गोठालाले मालिक का अगाउँछ काम होइन सधैँ उसको जात हेर्दाखेरि काम होइन सधैँ उसको जात हेर्दाखेरि मनमुटु पोल्छ मेरो आँखा रसाउँछ दुध दुहन्छ गोठालाले मालिक अगाउँछ साहुको खेत जोत्न अलि अनौ लम्जन चन्द्रेश्वर साथ घर हाल काठमाडौँमा बसोबास गर्दै गर्नुभएका गजलकार प्रज्वल अधिकारी जीको यो मिठो गजल वाचन गरेर सुनाइसके अब फेरि पनि तपाईँ सामु अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ चा। अस्राङ चार गोर्खा घर भई हाल अबुधाबीमा रहनुभएका गजलकार लक्ष्मण फन्टनाउको यो गजल यसरी सुरु हुन्छ मान्छेहरू मानवता बिकाउन खोज्छन् किन मान्छेहरू मानवता बिकाउन खोज्छन् किन तिरे अस्तित्व मेटाउन खोज्छन् किन भोको पेटमा लात हान्ने दरिद्र मेरो सामु भोको पेटमा लात हान्ने यी दरिद्र मेरो सामु भरिएको देखि, खुवाउन खोज्छन् किन मान्छेहरू मानवता बिकाउन खोज्छन् किन पाउ पर्छन् सामुन्नेमा अङ्गाले जे गर्छन् फेरि फाउ पर्छन् सामुन्ने अगाले जे गर्छन् फेरि नकाबोडी अध्ययारोमा तर्साउन खोज्छन् किन मान्छेहरू मानवता मानव भई बाँचेनन् कोही देख्छु गरी मानसिकता उल्टै विचारको पर्खाल थर्डियाउन खोज्छन् किन तिरस्कार पिउँदै अस्तित्व मेटाउन खोज्छन् किन नाफा घाटा जिन्दगीको हिसाब के राख्छ मान्छेले नाफा घाटा जिन्दगीको हिसाब के राख्छ मान्छेले दुनियाँमा आफ्नै रभाव देखाउन खोज्छन् किन मान्छेहरू मानवता बिकाउन खोज्छन् किन तिरस्कार पिउँदै अस्तित्व मेटाउन खोज्छन् किन यो, यो पछि कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला भइसकेको छ रेडियो झापा एक सय दशमलव छोडेर कतै नजानु होला बिरामीहरूमा खुसीको खबर के तपाई नशा सम्बन्धीका रोगले सताएर चिन्तित हुनुभएको छ यदि त्यसो हो भने मेची अञ्चलमै पहिलो पटक एमबीबीएस एमडी टीएम न्युरोलोजी टिचिङ अस्पताल काठमाडौँबाट वरिष्ठ नशा तथा बाथरूम विशेषज्ञ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान आठ बजे डिल्लीराम काफले आउँदै हुनुहुन्छ उपलब्ध सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर दिनेश नेपाने एमबिबिएस एमडी ट्यू काठमाडौँबाट वरिष्ठ छाला योन तथा सौन्दर्य विशेषज्ञ डाक्टर मनिष प्रधान एमबिबिएस एमडी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रञ्जन थापा गोपा क्याम्प धरानबाट वरिष्ठ हार जोड्ने विशेषज्ञ एमबिबिएस एमडी डाक्टर नवीन सुवेदी कोशी अस्पताल विराटनगरबाट डाक्टर रोशन आचार्य वरिष्ठ नागकान घाटी तथा टाउको रोग विशेषज्ञ प्रत्येक शनिबार विराटनगरबाट डाक्टर शान्ति सुवेदी वरिष्ठ महिला रोग विशेषज्ञ प्रत्येक बार नोबेल हस्पिटल विराटनगरबाट साथै दैनिक सेवामा उपलब्ध डाक्टरहरू डाक्टर शिखर कटेलस एमडी फिजिसियन गोपा डाक्टर दीपक घिमिरे एमबिबिएस र हार्ड जोनीसा रोग तथा बाल रोग विशेषज्ञ डाक्टरहरूको पनि दैनिक सेवा उपलब्ध छ सम्पर्क ओमे चिमेडीको दमकेगार जेसिस चोक फोन नम्बर शून्य तेइस यहाँ प्रत्येक दिन डिजिटल एक्सरे गरिन्छ नोट फोनबाट हेर्दा हेर्दै बिहा गरेको पनि एक वर्ष पुगिसकेछ कति चाँडै समय बितेछानु चा। हो त समय गएको पनि पत्तै भएन छ आज यस्तो दिनमा पनि हजुरले मलाई केही गिफ्ट दिनु भएन है मलाई थाहा थियो तिमीले यसै भन्छ भनेर उता हेर त मैले अघि नै ल्याइदिइसकेको छु त आहा कति राम्रो साडी बिहामा पनि यति राम्रो साडी त थिएन कहाँबाट ल्याइदिनु भयो कहाँबाट हुनुहोस् पशुपति साडी सेन्टरबाट नि हजुर पशुपति साडी सेन्टर हाम्रा उपलब्ध सेवाहरू फ्रेन्च सिफन साडी इन्डियन साडी इन्डियन सिफन साडी साथै लेह्गा कुर्था सलवार मटक्कली अनारकली फेन्सी तथा बुटिक कुर्ता सलवार रेडिमेड तथा बुटिक ब्लाउज केटा केटीहरूका लागि लेह्गा चुन्नी सेरवानी ढाकाको दौरा सुरुवात मटकली अनारकली <laughs> याद रहोस् वृतामणमा सत्ताइस वर्षको सफलता पछि अब दमकमा पनि सिलगढी र जोगमुनी भन्दा सस्तो मूल्यमा होलसेल मूल्यमा कुद्रा बिक्री ग्राहकले डिजाइनको अर्डर गर्न सक्ने साथै सिलाइको पनि व्यवस्था भएको थप जानकारीका लागि पशुपति साडी सेन्टर दमक थाना रोड गिमिरे मार्केट सञ्चालक अनिल बिहानी मोबाइल अन्ठानब्बे दुई चार शून्य शून्य र अन्ठानब्बे होइन काका यति राम्रो ढाकाको दौरा सुरुवाल टोपी लगाएर चिरी ता लाग्नु भयो केटी हेरेको थियो पर्ने त्यही भएर म तल्लो गाउँतिर पो लागे नानी राम्रो ढाका ढाकाको उत्पादन क्षेत्रमा देश तथा विदेशमा पनि खाति प्राप्त गरिसकेको प्रमुख ढाका उद्योगको सोरुम यही लक्ष्मी पूजाको दिनदेखि शुरू भएको छ नि हो काका हाम्रा विशेषताहरू यहाँ सुपर क्वालिटीको एङ्कर धागोबाट निर्मित ढाका टोपीहरू चार हजार 8,000 हजार सम्ममा पाउनुका साथै कालो भात गाउने टोपीहरू बच्चाको दौरा सुरु पनि पाइन्छ त्यसै गरी ओरिजिनल फाइन धागोबाट निर्मित रंग नजाने राम्रो डिजाइन धेरै समयसम्म टिक्ने ढाकाको कपडाहरू उपलब्ध छ ढाका बुन्न जान्ने स्पेसलिस्टहरूलाई ओरिजिनल धागो उपलब्ध गराइ उत्पादित कपडाहरू खरिद समेत गरिन्छ सम्पर्क प्रवीण ढाका उद्योग दमक एक खबलदार दमक बजारको शङ्कर धर चोकको पाँच तले भवन छेउमा फोन सुन्य तेइस पाँच एक्कासी छ सय उन्सत्तरी प्रोप निर्माया पुलामी अठानब्बे चार छब्बिस बाइस नौ सय तिरासी प्रबन्धक रामबहादुर फुलामी सबै बुटे कपडा ढाका हुँदैन ढाका उद्योगको कपडालाई अरूले छुदै छुदैन भयो अब दुःख नगर भन्नुहुन्छ बाले, बाले। पैसा खातिर जिउँदै नमर भन्नुहुन्छ बाले स्वाभिमानी नेपालीको छोरो होस् त बाबु स्वाभिमानी नेपालीको छोरो होस् त बाबु पढाइको सरल नपर भन्नुहुन्छ बाले पैसा खातिर जिउँदै नमर भन्नुहुन्छ बाले पर्छ तैले यो देशभरि प्रभासमै ओली नजर भन्नु भन्नुहुन्छ बाले पैसा खातिर जिउँदै नर भन्नुहुन्छ कति शिक्षस पसिनाले परदेशको माटो कति शिक्षस पसिनाले परदेशको माटो खेत खल्यान भए भन्नु भन्नुहुन्छ बाले भयो अब दुःख नगर भन्नुहुन्छ बाले रोइरहेछिन् नेपालमा आइज छोरा अब रोइरहे छिन् नेपालमा आइज छोरा अब हँसाउनु छ देशको अदर भन्नुहुन्छ बाले पैसा खातिर जिउँदैन मर भन्नुहुन्छ बाले मर्ने बेला तेरे काखमा प्राण जाओस् छोरा मर्ने बेला तेरै काखमा प्राण जाओस् छोरा सोचेको छु यति रहर भन्नुहुन्छ बाले भयो अब दुःख नगर भन्नुहुन्छ बाले पैसा खातिर भन्नु नर बाले. दमक पन्ध्र झापाका गजलकार गोविन्द प्रसाद तिवारीजीको यो अत्यन्तै सुन्दर गजलद्वारा यो बसाइमा तपाईँलाई पुनः स्वागत गर्दछु तपाई अहिले रेडियो झापा एक सय दशमलव सात मेगार्सको तरङ्गमा तपाईँकै कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा चोरभरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु नवल परासीका गजलकार रविन्द शर्मा चपागाई मृत्युका बातहरू भुल्ने छैन मैले बातहरू भुल्ने छैन मैले सँगै काटहरू भुल्ने छैन मैले घाँस काट्न बन जाँदा मलाई बोलाउँदै घाँस काट्न बन जाँदा मलाई बोलाउँदै बजाउने पातहरू भुल्ने छैन मैले बातहरू भुल्ने छैन मैले अङ्गालोमा बेर्थे जब तिमी रातै हुन्थ्यौ अङ्गालोमा बेड्थे जब तिमी रातै हुन्थ्यौ जवानीका मातहरू भुल्ने छैन मैले सँगै काट्या रातेहरू भुल्ने छैन मैले थकाईले तिम्रो काखमा जसै शिर राख्थे थकाइले तिम्रो काखमा जसै शिर राख्थे सुनसुम्याउने हातहरू भुल्ने छैन मैले सँगै काट्या रातहरू भुल्ने छैन मैले क्षण भरमै खुसी नास गर्दै तिमीले देखा क्षण भरमै खुसी नास गर्दै तिमीले देखा मृत्यु जस्तै घातहरू भुल्ने छैन मैले तिरतीका बातहरू भुल्ने छैन मैले सँगै काट्या रातहरू भुल्ने छैन मैले यो सुन्दर अन्तिम फियाको आइपुगेका छौँ हामीसँग अब एउटा कुसेल गजल गजल रहेको छ अबको पालामा गजलकार अलिसा निरौलाजीको यो गजल यसरी सुरु हुन्छ गल्ती हुन्थ्यो भने जन्मदा किन रुन्छ मान्छे रुनु गल्ती हुन्थ्यो भने जन्मदा किन रुन्छ मान्छे सबलाई थाहा छ हाँसु झर्छ अन्जान किन हुन्छ जति नै गफ गरे पनि दुःख पर्दा लुकेर भए नि परेली किन धुन्छ मान्छे सबलाई थाहा छ हाँसु झर्छ अन्जान किन हुन्छ मान्छे तलाई कहिले सम्झन्न म कोही होइन तँलाई कहिले सम्झन्न म त कोही होइन भनेर पनि रुँदै उसको तस्बिर किन छुन्छ मान्छे वा तँलाई कहिले सम्झन्न म त कोही होइन भनेर पनि रुँदै उसको तस्बिर किन छुन्छ मान्छे रुनु गल्ती हुन्थ्यो भने जन्मदा किन रुन्छ मान्छे माया भन्ने केही होइन मात्र टाइम पास गर्ने मेलो माया भन्ने मात्र टाइम पास गर्ने मेलो आफै भन्दै आफै मायामा स्वप्न किन बुझ्छ मान्छे सबलाई थाहा आर्छ अन्जान किन हुन्छ मान्छे नो लभ नो टेन्सन नो लभ नो टेन्सन भनेर सान देखाउँदै दे। नो लभ नो टेन्सन भनेर सान देखाउँदै दे। खोजी खोजी अरुको प्रेम कहानी किन रुनु गल्ती हुन्थ्यो भने जन्मदा किन रुन्छ शिव सतासित छ जहाँ पाके गजलकार अलिसा निरौलाजीको यो मिठो गजल वाचन गरेर सुनाइसके हामी आजको बसाईको अन्तिमतिर आइपुगेका छौँ अबको पालामा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार यमन सुवेदीज्यूको म हाजिर छु नामा गजल सङ्ग्रहमा सङ्ग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल खाली हुन्छ खानी भट्टीवाल्ने तिमी भए खाली हुन्छ खानी भट्टीवाल्ने तिमी भए शराब बन्छ पानी भट्टी वाल्ने तिमी भए सहर बेच थियो एउटाले रहर बेच थियो अर्कोले सहर बेच थियो एउटाले रहर बेच थियो अर्कोले जोगी बन्छ दानी भट्टी वाल्ने तिमी भए खाली हुन्छ खानी भट्टी वाल्ने तिमी भए पिउन छोड्छु भन्ने नि बिर्सिएको बहनामा पिउन छोड्छु भन्ने नि बिर्सिएको बहनामा आउँथे जानी जानी भट्टी तिमी भए खाली हुन्छ खानी भट्टी तिमी भए दुनियाले जे भने नि थप्न मन लागेको छ दुनियाँले जे भने नि थप्न मन लागेको छ पिउने एउटा बानी भट्टी तिमी भए खाली हुन्छ खानी भट्टी तिमी भए शराब बन्छ पानी भट्टी तिमी भए कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौ कार्यक्रम सुनेर साथ दिनुहुने तपाई श्रोताहरूलाई तथा हामीलाई आफ्ना मिठा गजल पठाएर साथ दिनुहुने र वाचन गर्ने अनुमति दिनुहुने सम्पूर्ण श्रष्टहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ केएफआई वाइए काेट कम हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया डट कम वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम वा मेसेज बक्समा पठाउनु भयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौ अथवा हाम्रो रेडियोको पेज www.facebook.com डब्ल्यू डब्ल्यू डट फेसबुक डट कम स्लस रेडियो झापा वन जीरो जीरो पॉइंट सेवेन ई अर्को हप्ता यही समयमा भेट्ने बाछा गर्दै विपिन किरणको शब्द महेश खड्का संगीत तथा अन्जु पन्तको स्वरमा रहेको यो सांगीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट विदा दिनुहोस् प्राविधिक मित्र आशाजीको साथमा म विकासलाई तपाईको साथा शुभ रह जम्मी हजुर <muching>